आजको अङ्कमा पनि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन्स कुलनको पुस्तक जानथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा हामी सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं त्यो त्योभन्दा नेपालको जलविद्युतमा आत्मनिर्भरताका बारेमा बुद्धिमान मामा र जिज्ञासु आफ्नो कति जिस्किरहनु भएको भन्नु न के कस्तो आजभोलि खुब सुनिन्छ के यो नाम अनि नाम सुन्दा नि कस्तो रमाइलो लाग्ने गोङ्गर खोला अरे हेर हेर हेर अब गोङ्गर खोला खासै त्यस्तो केही छैन भान्जी अब पहिला हामी छोरोल्पा जाँदा त केही थिएन त्यहाँ अहिले बरु माथिल्लो तामाकोसी जलविद्युत परियोजनाको मूल बेस त्यहाँ बनाएपछि त त्यहाँ सानो बजार बनिया छ माथिल्लो तामाकोसी जलविद्युत परियोजना भन्जी यो त हाम्रो लागि साँच्चै महत्त्वपूर्ण योजना हो नेपालको आफ्नै लगानीमा बन्न लागेको यो सबैभन्दा ठुलो जलविद्युत परियोजना हो माथिलो तानाको हेर न ल हेर थाहा छ तिमीलाई के मामा चार सय छप्पन्न मेगावट बिजुली उत्पादन गर्ने क्षमता राख्छ यसले यो परियोजना लोड डिंग आधा भाई कम हो बुझ भाजी ओहो जाँच ने यो परियोजना तयार मेरा जांच अगर तैयार सोलह साल को जांच को, को बेला में पक्की सकिए मैं जुक्ति आए कब फे भन्न लगे छक्क न तयार कम बने बना चि जो कि पानी उमाल्यो दुध हाल्यो चियापत्ती हाल्यो चिनी हाल्यो पकायो खायो होइन त चिया बनाउन त मलाई पनि आउँछ के मा जलविद्युत परियोजनाको कुरा गर्नु न बरु ल सुन जलविद्युत परियोजना त एकदमै धेरै लगानी लाग्छ भनेर मैले तिमीलाई अस्ति पनि भनेको हो कति चाँडो बिर्सिन्छन् यिनले एक मेगावाट विद्युत निकाल्न झन्डै पन्ध्र करोड रुपियाँ लाग्छ अब त्यसमाथि लगानी गर्ने प्रतिफल आउने हो र त्यसमा कमती में पांच छ वर्ष लग लगानी फायदा पाने लुझ तैंकने लहे लहे लहे लिय बैंक ऋण अस्ट मैं भैया सब बैंक को पैसा जमा करने होने सौ वाट बिजुली निगने पैसा हो तेमा लगानी उठा पांच छ वर्ष कूर्न पी लगानी करना बैंक तैयारी हो त्यसो भए त विदेशी लगानीको कुनै विकल्प छैन है मामा त्यही त तो हो नि तर राजनीतिक अस्थिरता लगानीको सुरक्षा सामाजिक र अरू आर्थिक समस्याका कारण विदेशीहरू पनि लगानी गर्ने हिचकिचाउँछन् नि त यहाँ त्यही त आफ्नो लगानी डुबाउने कसलाई पो चाहना हुन्छ र होइन त मामा हो त्यही त हो तर हेर न अब विद्युत उत्पादन प्रसारण वितरण मर्मत समाज जस्ता कामलाई पारदर्शी उत्तरदै बनाउनु सकियो भने त यसले बाह्य लगानीलाई पनि आकर्षित गर्छ क्या त्यो त हो तर जे जे जसरी जसरी हुन्छ त्यो त गर्नै पर्यो नि कति धेरै समस्या भइरहेको छ तिमीलाई परेको समस्या भन्दा यो देशलाई परेको समस्या निकै ठुलो छ भान्जी यो बत्ती नभएर मैले विदेशमा काम गर्न जाँदाखेरि नि त्यहाँ बुझेअनुसार त औद्योगिक र आधुनिक कृषि उत्पादनको प्रमुख आधार नै ऊर्जा हो ओहो विद्युत बिना त उद्योग शिक्षा स्वास्थ्य कृषि कुनै पनि क्षेत्र चल्न सक्दैन बुझ्यौ त त्यो त बुझेँ बुझे मामा तर अब हामीले गर्ने चाहिँ के चुप लागेर हात बाँधेर बस्नु त केही पनि भएन भनेर होइन किन हात बाँधेर बस्ने हामीले अनावश्यक रूपमा बत्ती बालेर बिजुली खेर फाल्नु भएन कुरा गरिरहँदा यो कम्प्युटरको के काम ल भन त यसलाई बन्द गरे हुँदैन त्यो त हुन्छ अब झ्याल खोलेर शीतल हावा आएको बेलामा अब त्यो फ्यान किन चलाएर बस्नु त्यो बन्द गरे हुँदैन अब दिउँसै मासमा बत्तीको के काम ल भन त त्यो चिम निभाउँदा हुँदैन लौ मामा तपाईँले भनेपछि याद आयो उतापट्टि कोठाको बत्ती त निभाउनै भुले लहर लहर बुद्धि जलविद्युतमा नेपालको आत्मनिर्भरता बारेको बुद्धिमान मामा र जिज्ञासो भान्जी बीचको छलफलपछि अब लागौं के स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ जुजुमान सहरको केन्द्रतर्फ अगाडि बढ्दै थिए बिस्तारै बिस्तारै सडकमा चहल पनि बढी हुँदै गएको उनले अनुभव गरे त्यही बाटोमा सफा अनि राम्रा लुगा लगाएका केही मानिसहरू पनि ओहोर दोहोर गरिरहेका थिए एउटा चौडा बाटो पार गरिसकेपछि जुजुमानले अलिकति पर एउटा बुढो मानिस र एउटी अलिकति युवा महिला जोड जोडले आपसमा कराई रहेको देखे उनीहरू दुवैजना बेसरी आफ्ना हात हावामा हलाइ हलाइ जोड जोडले झगडा गर्दै थिए जुजुमान तिनीहरूको तमासा हेरिरहेका व्यक्तिहरूको छेउमा गएर यो केको झगडा रहेछ भन्दै उभिए केही बेरपछि एउटा प्रहरी ती दुईजनाको झगडा छुट्याउन आए त्यही बेला जुजुमानले नजिकै वेदको लट्ठी टेकेर उभिरहेकी एक कमजोर वृद्ध महिलाको कुम्बा छोएर सोधे होइन यिनीहरू किन झगडा गरिरहेका हुन् ती वृद्ध महिलाको मुख अनि हात पुरै परेको थियो उनले युवा जुजुमानलाई माथिदेखि तलसम्म राम्ररी हेरे अनि थरथरिएको स्वरमा जवाफ दिइन् ए यी दुईजना यो परिषदमा वर्षौँदेखि राखिएका किताबहरूको विषयमा झगडा गरिरहेका हुन् यी दुईजना त्यो मान्छेले धेरै पहिलेदेखि त्यो पुस्तकालयमा यौन र अन्य अनैतिकता सम्बन्धी किताबहरू नै धेरै छन् भनी गुनासो गर्दै आएका छन् त्यो मान्छे त त्यो सबै किताबहरू बाहिर ल्याएर जलाउन अनि फाल्न चाहन्छन् तर त्यो महिलाले भने उनलाई शुद्ध सफा मान्छे भनेर व्यङ्ग्य गर्छन् त्यही विषयमा झगडा भएको नि के ती महिलाले ती किताबहरू पढ्न चाहन्छन् त जुजुमानले सोधे अह होइन एउटा अग्लो मानिसले निहुरिँदै हाँसोलाई लुकाउँदै भने त्यही बेला सानो बच्ची उनको छेउमा आएर उभिन् ती महिलाले थुप्रै किताबहरूको बारेमा गुनासो गरिरहेकी छिन् तिनी भन्छन् कि धेरै जस्तो पुस्तकालयका किताबहरू लैंगिक र जातीय रूपमा पूर्वाग्रही छन् ती सानी बच्चीले आफ्नो बाबुको कोट तान्दै सोधिन् बुवा बुवा यो पूर्वाग्रह भनेको चाहिँ के हो पछि भनौला छोरी ती मान्छेले भन्दै गए अँ जस्तो कि म भन्दै थिएँ कि त्यस्ता यौन सम्बन्धी र जातीय विभेद सम्बन्धी किताबहरू फाल्नुपर्छ र ती महिलाले भने जस्तै साँच्चै उनले माग गरे जस्तै किताबहरू पुस्तकालयमा राख्न किनिदिनुपर्छ उनीहरू यति कुरा गरुन्जेलसम्म प्रहरीले ती दुवैजनालाई हत्कडी लगाएर तान्दै तान्दै सडकको अर्को छेउसम्म पुर्याइसकेका थिए जुजुमानले आफ्नो टाउको हल्लाए र सुस्केर हाल्दै भने बेकारमा झगडा गरेछन् यिनी पुलिसले पक्रेर लगे होइन होइन ती वृद्ध महिलाले हाँस्दै भनिन् प्रहरीले तिनीहरूलाई समातेको कारण त पुस्तकालयको कर नतिरेर हो पुस्तकालयको पुस्तकको विषयमा झगडा गरेर होइन यहाँको नियम कानुन अनुसार सबैले किताबको लागि कर तिर्नै पर्छ चाहे पढुन् चाहे नपढुन् चाहे मनपरोस् चाहे मन नपरोस् साँच्चै जुजुमानले सोधे किन यहाँका मानिसहरूले आफ्नो पैसा आफूले मनपरेको क्षेत्रमा खर्च गर्न पाउँदैनन् र यसरी हेर्ने हो भने त मेरी छोरी पुस्तकालय जानै सक्दिनन् उनले त करै तिर्न नपर्नुपर्ने हो यति भन्दै ती अग्ला व्यक्तिले आफ्नो कोटको खल्तीबाट चकलेट निकालेर त्यसको बोक्रा खोल्दै सानो छोरीलाई दिए त्यति नै खेर ती महिलाले कराएर भनिन् पक्नोस महाशय तपाईँको विचार अलि मिलेन तपाईँको छोरीको पेटका लागि खाना जत्तिको आवश्यक हुन्छ उसको दिमागको लागि पढ्नु पनि त्यत्तिकै आवश्यक हुन्छ तपाईँ के भन्न खोज्दै हुनुहुन्छ ती मान्छेले महिलाको प्रतिवाद गरे उनकी सानी छोरी भने चकलेट चक्लेटमुखमा राख्दै हातमा लागेको च्यापच्याप आफ्नो लुगाभरि पुस्दै थिइन् ती महिलाले एकदम दृढताका साथ भनिन् पहिले पहिले धेरै समय अगाडि हामी कहाँ विभिन्न प्रकारका पुस्तकालयहरू थिए तिनीहरूलाई हस्तलिपि पुस्तकालय भनिन्थ्यो यसको लागि वार्षिक थोरै सदस्यता रकमतिरै पुग्थ्यो र रक कसैले यसको बारेमा उजुरी गर्दैनथे किनभने उनीहरू आफूलाई मनपर्ने पुस्तक मात्रै त्यहाँ गएर पढ्थे त्यस्ता पुस्तकालयहरूले आफ्नो सदस्य बनाउन असल किताबहरू राख्न कर्मचारीहरू राख्न उपयुक्त समयमा खोल्न र उपयुक्त ठाउँमा स्थापना गर्नको निमित्त प्रतिस्पर्धा गर्नुपर्थ्यो एकले अर्कासँग केही पुस्तकालयहरूले त घर घरै गएर पुस्तक दिने र फिर्ता लिने समेत गरे प्रतिस्पर्धामा आफूलाई जमाउनका लागि अनि जुजुमानतिर फर्केर उनले फेरि बयान गरिन् त्यसपछि शासकहरूले निर्णय गरे कि पुस्तकालय त ओहो सबैलाई चाहिने रहेछ चा। सबैका लागि धेरै महत्त्वपूर्ण रहेछ कर तिर्ने व्यक्तिहरूको खर्चमा त्यसपछि परिषदले एउटा ग्लिब नामको ठूलो सरकारी पुस्तकालय खडा गर्यो त्यो ग्लिबले ज्यादै प्रसिद्धि कमायो किनभने त्यो निशुल्क थियो र कहिले पनि किताब पढ्न लगे शुल्कै तिर्नु पर्दैनथ्यो हरेक हस्तलिपिको काम गर्न त्यो परिषदले पुस्तकालयमा तिनजना काम गर्ने कर्मचारी पनि राखे एसरी नि शुल्क रूपमा सरकारी पुस्तकालयमा पढ्न पाएपछि पहिले पहिले खोलिएका हस्तलिपी पुस्तकालयहरू बिस्तारै बन्द भए यो सुन्ने बित्तिकै जोजोमानले आफ्नो जिज्ञासा गरिराखे तर तपाईँले त पुस्तकालयका लागि सबैले कर तिर्नुपर्छ भनेर भन्नुभएको थियो हो, हो मैले भनेकी थिएँ तर परिषदले दिने सुविधालाई हामीले निशुल्क भन्ने त चलनचल्तीकै कुरा भयो नि हामीले कर तिर्नै परे पनि त्यो त खालि एउटा सभ्य तरिका मात्रै हो शासकहरूको कामको तारिफ गर्ने यो कुरा उनले निकै गरौँ स्वरमा छेडछाडको भाषामा भनेकी थिइन् ती अग्ला मानिसले भने यो कुराको विरोध गरे र भने अब तपाईँ चुप लाग्नुहोस् आफ्नो घोडामा अडेस लगाउँदै अग्लो मान्छे कराए के तपाईँ पुस्तकालय करको विरोध गरिराख्नु भएको यदि शासकहरूले राम्रो सेवा दिन्छन् भने त जनताले कर तिर्नै पर्छ नि बुद्धिमान मानिसलाई थाहा हुन्छ कि नि किताब पढ्न पाउँदा एउटा समाजलाई स्वतन्त्र बनाउँछ अनि सबैले कर तिर्दा त्यो करको बोझ सबैतिर छरिन्छ जसबाट हरेक व्यक्तिले आफ्नो ठिक हिस्सा तिर्न सक्छ यसो भएन भने सित्तैमा बाँच्न रुचाउनेहरूले अरूको पिठ्यूमा चढ्न सक्छन् होस् पुर्याउनुहोस् त्यो सानो बच्चीलाई पछाडि हटाउँदै आफू अगाडि बढेर ती लोग्ने मान्छेले अलि रिसाउँदै आफ्नो कुरा राखे होइन तपाईँ कस्तो खालको पुस्तकालय चाहनुहुन्छ कि तपाईँ पहिले जस्तै पैसा तिरी किताब पढ्नुपर्ने खालको पुस्तकालयको बढावा गरिरहनु भएको त्यति नै खेर ती महिला अग्लो व्यक्तिको नजिकमा गएर रिसाउँदै जोडले चिच्याउन थालिन् तपाईँको विचार अति गलत छ महाशय तपाईँले भन्नुभएको कुरा मिल्दै दे, मिल्दैन ती वृद्ध महिलालाई धकेल्दै अनि विरोध गर्दै त्यो लोग्ने मान्छेले फेरि भने तपाईँलाई यदि मनपर्दैन भने किन तपाईँ यो टापु छोडेर जानुहुन्न तत्पा पापी आफ्नो लट्ठीले त्यो मान्छेको टकोमा हिर्काउँदै ती महिलाले भनिन् म तिम्रो सरकारी पुस्तकालयलाई तिमी जन्माउनुभन्दा अगाडिदेखि देखिने कर तिर्दै दे आइरहेकी छु त्यसपछि ती दुई बीच वाद प्रतिवाद शुरू भयो ती दुबैजना आपसमा कराइरहेका थिए सानी रोइरहेकी थिइन् बिस्तारै मानिसहरूको भिड त्यहीँ वरपर जमा हुन थाल्यो तीमध्ये एकजना बिस्तारै प्रहरीलाई बोलाउन भीड़बाट निस्के यो देखेर जुजुमान पनि छेउ लागे